पैन में दर्ता नियम छक् पैन को पूरा रूप के हो पीएएन पैन को विस्तृत रूप के हो यहां जवाब जवाफ पैंतालीस छ सौ अस्सी फोन करें टिपौन सकूल न भे आरएस ब्रांच एट जीमेल डट कम में ईमेल कर फेसबुक को ओपन ग्रुप सेवामा रोटरी में आपको पोस्ट कर सकूंश यहाको सही जवाफका लागि हामी नेपालमा उद्यमका सम्भावना र अवसर पहिचान गर्न सहायक हुने पुस्तक स प्रदान गर्ने गर्नेछौँ अब आजको विषयवस्तु हामी सधैँ नेपालको शिक्षा प्रणालीमा खोट छ सुधारको आवश्यक छ भनेर टिप्पणी गर्छौँ तर सुधार पनि कस्तो सुधारको आवश्यक हो त आज एकपटक यसबारेमा सोचौँ न सुधार गर्ने धेरै ठाउँ छ भने यसको अर्थ त यही हो कि सुधारका योजना पनि धेरै हुन्छन् अनि उपाय पनि हामी पहिले एउटा बारे कुरा गरौँ आज शिक्षा बारे बुद्धिमान मामा र जिज्ञासु बीचको छलफल पहिले सुन्छौँ त्यसपछि हाम्रो शिक्षा प्रणालीमा सुधार गर्ने हो भने कहाँबाट कसरी अनि कसले गर्ने त भन्ने बारेमा कुराकानी गर्छौ चौधरी ग्रुप एडुकेसन सिस्टममा सञ्चालन प्रमुखका रूपमा कार्यरत राजेश शर्मासँग पहिले छलफल सुनौ आज जिज्ञासु भान्जी आफ्ना दाईसँग छलफल गरिरहेका छन् जिज्ञासु भान्जी हुनुहुन्छ साम्भवी खरेल अनि जिज्ञासुका दाई हुनुहुन्छ नवराज ठोकी। दाई दाई हेर्नुहोस् न तल तपाईँले सुजाता बहिनी देख्नुभयो त्यो सधैँ त्यस्तै स्कुल थे जाने बेला भयो कि ज्वरो आउने कहिले टाउको दुख्ने त्यस्तै हो जे पायो त्यही क्या अब कुरा सुन्नु छैन जान्न भनेर होइन के स्कुल बन्द भएर हो त्यसैले रोएको रे त्यस्तो नचाहिने कुरा अब अरू बेला चाहिँ स्कुल जानु पर्यो भनेर रुने अब आज चाहिँ बन्द भएकोले जानु नपाएर रोयो हो नि अब यस्तो यस्तो जोग नगर त अनि त्यसको स्कुल चाहिँ किन बन्द भएको नि हे दाई तपाईँ पनि आज बोली समाचार सुन्न छोड्नु भयो कि क्या हो भक्तपुरमा स्कुलहरू बन्द भएको थाहा छैन हो, था हो, हो र ल यो त मलाई थाहै थिएन त त्यही त बन्द चाहिँ किन भएको रहेछ त स्कुलहरू त्यही त हो नि स्कुलमा विद्यार्थीको सङ्ख्या पुगेन रे झारे स्कुल होला अनि त बन्द भइहाल्छ नि ल भनेपछि अर्को एउटा स्कुल पनि बन्द भयो तर अब स्कुललाई किन रुचाइनन् भनेर भने कसैले सोच्दैन यसमा सोच्ने कुरा के छ त हाल्छ त नि कुरा सुन्दै खान्न मन लाग्छ यस्तो नि कुरा गर्ने गर हो अहिलेका जति नै ठुला मानिसहरू छन् हाम्रो स्कुलमा ती सबै हाम्रै देशका सरकारी अनि सामुदायिक स्कुलमा पढेका त हुन् नि कुरा गरे सुन्दा पनि बडो निजी स्कुलमा पढ्ने भएको अनि के त अब जुन राम्रो छ त्यसैमा त जान्छन् नि मान्छेहरू निजीले बढी सेवा सुविधा दिन्छ अनि सक्नेले निजीतिरै छोराछोरी लान्छन् अब म आफै पनि सरकारी विद्यालय छाडेर निजी कलेज पढ्दैछु कसरी होइन भन्नु मैले दाइ तर दुःख कहाँ लाग्छ भने नि सबैले आफ्नो छोराछोरीलाई निजी स्कुलमा त पढाउन सक्दैनन् नि त्यो त हो त्यसैले त त्यो शिक्षा बहुचल प्रणाली लागू गर्नुपर्छ भन्छन् नि के यसबारे त एकपटक मामाले नै भन्नुभएको थियो त मलाई तर मैले अलि बिर्सेँ कि के भन्नुभएको थियो भनेर चाहिँ अँ भन त सरकारी विद्यालयको खर्च कसले बिहोर्छ सरकारले हो तर तँलाई थाहा छुट्याइएको बजेटको असी प्रतिशत त तलब र पूर्वाधारमै खर्च हुन्छ फेरि सरकारले बिहोर्नु भनेको त जनताले बिहोर्नु हो नि यो कुरा त बुझ्नु पर्यो जनताले बिहोर्नु भनेको तैँले हामले बिहोर्ने त हो नि अनि सरकारले दिने शिक्षा नि शुल्क नै भने, भने निशुल्क हुने रहेछ त लऊ यो त मैले सोचेकै थिइनँ तर दाइले नि कहाँको कुरा कहाँ पुर्याउनु भयो के तपाई त भाउचार प्रणालीबारे भन्दै हुनुहुन्थ्यो होइन र अँ अँ म त्यही कुरा गर्दै थिएँ तर अलिकति कता कुरा अन्तै मेछु के भने लसुन यो शिक्षा भाउचर प्रणालीमा सरकारले शिक्षामा खर्च गर्ने बजेट विद्यालयको साटो भौचरको रूपमा सिधै विद्यार्थीको हातमा पुर्याउन सकिन्छ पन्नुको अर्थ बजेट स्कुललाई होइन विद्यार्थीलाई दिन्छ के अनि त्यसो भए कसले त्यो भाउचार पाउने कसले नपाउने कसरी थाहा पाउने हो अब यसका लागि कस्ता विद्यार्थीलाई नि शुल्क शिक्षा दिने त्यसको पहिचान गर्नुपर्छ बुझिस् अनि उनीहरूलाई सिधै पैसाको भाउचर दिने अनि यो भाउचर पाएर के गर्ने नि फेरि होइन तेरो नाम जिज्ञासु आमा त्यसै राख्थे त होइन रहेछ नि भने अब या भाउचर भनेको एउटा लिखित नोट हो कि जसमा एक वर्षमा एक विद्यार्थीलाई शिक्षा लिन चाहिने पैसा उल्लेख हुन्छ यो भाउचर अभिभावकले आफूले छानेको निजी वा सरकारी विद्यालयमा दिएर बालबालिका पढाउन सक्छन् र यो भाउचर अरू कुनै काममा प्रयोग गर्नै मिल्दैन कुरो अब यो कुरा सुन्दा त यसले विद्यार्थी अभिभावक सरकार र सरकारी विद्यालय सबैलाई फाइदै पुग्ला जस्तो छ त नि पुग्छ नि पुग्छ नि जनता शिक्षित भएपछि सरकारलाई फाइदै हुन्छ अनि सबै स्कुल प्रतिस्पर्धामा उत्रेपछि विद्यार्थी अभिभावकलाई चाहिँ फाइदै हुन्छ जो जुन स्कुलमा पनि जान सक्ने भएपछि त स्कुलहरू पनि त राम्रो बनाउनु पर्यो नि होइन र आमा दाई आजदेखि तपाईँको नाम नै बुद्धिमान नै राख्नु कि क्या हो बढी न है फेरि म तँलाई फेरि हिर्काइन्छु अनि नभए फेरि खो हानु फेरि अब कुराकानी तर पहिले एउटा प्रश्न तपाईँलाई यदि महँगा निजी विद्यालयमा पढ्नेहरू मात्रै सफल हुने हो भने हामी बरबरका केही उदाहरण हेरौँ न त आज हामीले हाम्रा नेता भनेर स्वीकारेका प्राय सबै जना। सरकारी विद्यालयकै उत्पादन हुन् होइन र सँगै समाजमा उदाहरणका रूपमा लिइने डा भगवान् कोइराला अनि महावीर पुन जस्ता व्यक्तिहरू पनि त छन् नि सरकारी विद्यालयकै योगदान त्यसो भए अहिले आएर पैसा बिनाको शिक्षा किन कम गुणस्तर र असम्भव ठानिनलाग्यो त बारे आज हामी कुराकानी गर्छौ चौधरी ग्रुप एडुकेसन सिस्टममा सञ्चालन प्रमुखका रूपमा कार्यरत राजेश शर्मासँग कुराकानीका क्रममा सबैभन्दा पहिलो जिज्ञासा मैले तेर्साए यदि हाम्रो शिक्षा प्रणालीमा समस्या छ भने राजेश शर्मा कुन कुरामा सबैभन्दा धेरै समस्या देख्नुहुन्छ त अब हाम्रो शिक्षा प्रणालीको चाहिँ कमजोरीको कुरा गर्दा हामी चाहिँ समग्र शिक्षा प्रणालीको बारेमा चाहिँ कुरा गर्नुपर्ने हुन्छ होइन र समग्र शिक्षा प्रणालीको कुरा गर्नुहुन्छ भने शिक्षा क्षेत्रसँग सम्बन्धित तपाईँले चाहे शिक्षा मन्त्रालयको कुरा गर्नुहोस् चाहे जिल्ला जिल्ला शिक्षा कार्यालयको कुरा गर्नुहोस् चाहे शिक्षा जिल्ला शिक्षा निर्देश क्षेत्रीय निर्देशनालयको कुरा गर्नुहोस् चाहे चाहिँ शिक्षा विभागको कुरा गर्नुहोस् होइन उनीहरूले चाहिँ एउटा कार्यान्वयनका लागि चाहिँ नीति तथा निर्माणका कार्यक्रमहरू आफ्नो कागजी रूपमा चाहिँ प्रष्टसँग लेखे पनि तिनीहरूको कार्यान्वयन गर्न नसक्ने अवस्था एकातिर छँदैछ भने अर्कोतिर चाहिँ नेपालमा चाहिँ ड्युल सिस्टा सिस्टम शिक्षाको सिस्टम जुन एउटा चाहिँ प्राइभेट एजु, एजुकेशन एजुकेसन र अर्को चाहिँ सरकारी विद्यालयको एजुकेसनको दुई भागमा विभाजन गरिसकिएको शिक्षाको अवस्थाले गर्दा र देशको चाहिँ समग्र शैक्षिक प्र प्रणालीले चाहिँ एउटा चाहिँ बाटो लिन नसकेको अवस्थामा शिक्षामा धेरै प्रब्लमहरू देखिरहेका छन् हजुर अब सरसर्ती हेर्दाखेरि पनि हामीले जस्तै यो सामुदायिक विद्यालयहरूको कुरा गर्ने हो र निजी विद्यालयहरूको कुरा गर्ने हो यसरी तुलना गऱ्यौँ भने कहीँ हाम्रो झुकाव निजी विद्यालयतर्फ नै अलिकति बढी जान्छ होइन यो बढी पैसा लिएर बढी सेवा र कम पैसा लिएर कम सेवा भइरहेको जुन अहिलेको अवस्था छ नि हाम्रो मुलुकको यसले गर्दाखेरि शिक्षा बिकाउ भयो जस्तो लाग्छ कि लाग्दैन त्यहाँलाई अवश्य पनि यो शिक्षा बिकाउ भयो भन्ने कुरामा त त्यसमा कसैको पनि दुविधा छैन हजुर होइन तर समग्र चाहिँ विश्वास र यहाँ अहिले चाहिँ अब हाम्रो चाहिँ छलफलको विषय के हुनुपर्छ भन्दाखेरि निजी विद्यालयहरूले शुल्क लिए राम्रो गरे भनेर रा। निजी विद्यालयहरूमाथि माथि चाहिँ सरकारी विद्यालयहरूले तागा तगारो हाल्नुभन्दा सरी समग्र सरकारी विद्यालयहरूको कसरी चाहिँ शैक्षिक विकास गर्न सकिन्छ तिनीहरूलाई चाहिँ कसरी चाहिँ त्यो निजी विद्यालयहरूको लेभलमा पुऱ्याउन सकिन्छ भन्ने हिसाबमा हामी पोजिटिभ रूपमा चाहिँ सोच्नुपर्छ र यदि चाहिँ हामीले भोलि शैक्षिक के अरे सरकारी विद्यालयहरूलाई एउटा निजी विद्यालयको ले लेभलमा पुऱ्याउन सक्यौँ भने अवश्य पनि अहिले पनि हामीसँग विभिन्न उदाहरणहरू छन् जहाँ चाहिँ सरकारी विद्यालयहरूले निजी विद्यालयहरूले भन्दा धेरै राम्रो चाहिँ प्रतिफलहरू दिइरहेको उदाहरणहरू पनि तपाईँ हामीसँग चाहिँ प्रष्ट रूपमा देखिएका छन् तर अहिले चाहिँ समग्र देशमा के भइरहेछ भने सरकारी विद्यालयहरूलाई एउटा राजनीतिक गर्ने क्षेत्रको रूपमा विकसित गरि गरिनु र समग्र रूपमा चाहिँ त्यसमा चाहिँ आबद्ध चाहिँ शिक्षकहरू अथवा त्योसँग सरकार राख्ने मान्छेहरूले त्यसलाई चासोको विषयमा चाहिँ उठाउन नसक्नुको कारणले यो यो अवस्था आउन सकेको हो तपाईँले यदि विकसित देशहरूको चाहिँ कुरा गर्नुभयो भने त्यो त्यो विकसित देशहरूमा अध्ययन अध्यापन गर्नका लागि चाहिँ सरकारी विद्यालयहरूमा एडमिसन पाउन एकदमै गाह्रो छ हामी कहाँ एउटा अर्को विद्यालय पनि छ उदाहरणका लागि होइन जसले सय रुपियाँ शुल्क लिएर अस्तिको एसएलसी को जुन नतिजा छ त्यसमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गरेर देखाइदियो भनेपछि शुल्क धेरैले मात्रै राम्रो सेवा दिन सक्ने र कम कम दिने कुरा तर हामी अब अहिले चाहिँ समग्र भन्नुहुन्छ भने यो ती यथार्थ चाहिँ के हो भने एउटा कुनै पनि अभिभावकहरू एउटा कुनै सेमिनारमा भन्नुहोस् अथवा कुनै एउटा पार्टी भोज भत्तीमा भेट भएको बेलामा उहाँ यो भन्नै पर्ने विडम्बनाको विषय के भइरहेको भन्दाखेरि उहाँहरूलाई चाहिँ एउटा मेरो विद्यार्थी मेरो छोराको मेरी छोरीको आज चाहिँ बोर्डिङको चाहिँ बिस हजार आयो भन्दा उहाँहरूले त्यो बिस हजार किन आयो भन्ने बन? भन्दा पनि उहाँको प्रेस्टिससँग जोडिएको कुरामा चाहिँ उहाँहरूले लिन लिन थालिसक्नुभएको अवस्था छ एक र अर्को चाहिँ कुरा के छ भन्दाखेरि हामीले धेरै शुल्क लिँदैमा चाहिँ राम्रो हुन्छ धेरै पैसा तिर्दैमा राम्रो हुन्छ भन्ने मानसिकता चाहिँ गलत मानसिकता हो तर त्यसमा चाहिँ क्वालिटीको हिसाबमा चाहिँ कसरी चाहिँ तपाईँले चाहिँ लिएको शुल्क सु, शुल्कलाई चाहिँ कुन रूपमा चाहिँ प्रयोग गर्नुभएको छ र तपाईँको चाहिँ त्यसमा चाहिँ कति चाहिँ तपाईँ कमिटमेन्ट हुनुहुन्छ र कुन कमिटमेन्टको हिसाबमा तपाईँहरू अगाडि त्यो शैक्षिक संस्थालाई अगाडि बढाउनुहुन्छ भन्ने चाहिँ विषयले चाहिँ को चर्चाको विषय हुनुपर्छ र त्यो चर्चाको विषय हुनका लागि चाहिँ समग्र शैक्षिक प्रणालीको बारेमा चाहिँ बहस र छलफल गर्नु चाहिँ नितान्त आवश्यक छ यो यहाँनिर अभिभावकको कुरा पनि उठाउनु भयो तो नि होइन जस्तै अहिले हामीले यदि हेऱ्यौँ भने अहिले नै फर्केर गएर यो पाठ्य यदि पल्टाएर हेऱ्यौँ भने कति धेरै त्रुटिहरू देख्छौँ अनि ती अनुसार नै पढाइ पनि भइरहेका हुन्छन् र बच्चाहरूले जब गृह कार्य लिएर घरमा आउँछन् त्यो बेलामा पनि ती गलत कुराहरु नै लिएर आएका हुन्छन् तर पनि अभिभावकहरू मौन रहन्छन् यो हामी कहाँ कहीँ होइन अभिभावकहरू अगाडि नआउने मौन रहिदिने यही परिपाटीले गर्दाखेरि पनि कम शुल्क लिनेले कम मात्रै सेवा दिए पुग्ने अनि बढी शुल्क लिनेले बढी सेवा दिए भनेर देखाउन पाउने यस्तो परिपाटी बसेको पो हो कि तपाईँलाई लाग्छ अब एउटा यो विद्यालय शिक्षाको कुरा गर्नुहुन्छ भने यो कुनै पनि न विद्यार्थीले एक विद्यार्थीले मात्रैले चाहिँ सबल शिक्षा प्राप्त गर्न सक्छ न टिचरले मात्रै यो कुरा गर् विद्यालय व्यवस्थापन र टिचरहरूले मात्रै यो कुरा गर्न सक्छ न त अभिभावकले नै गर्न सक्छ यसलाई एउटा हामीले त्रिभुजको आकारमा लिनुपर्छ विद्यालय शिक्षा भनेको के हो भन्दाखेरि तिनवटा चाहिँ पाठहरू मिलेर मात्रै चाहिँ यसलाई यसको सर्वाङ्गीण विकासको लागि चाहिँ अगाडि बढाउन सकिन्छ जस्तै हामीले हाम्रो चाहिँ के भइरहेछ भने मैले चाहिँ फी तिरिरहेकै छु बच्चा चाहिँ स्कुलमा पठाइरहेको छु अब त स्कुलले पढाइदिनुपर्छ भन्ने र तर साँच्चै भन्नुहुन्छ भने त विद्यार्थीको लागि चाहिँ पहिलो स्कुल भनेको घर हो र घरको वातावरण घरमा चाहिँ तपाईँले कस्तो किसिमको परिवेश सिर्जना गर्नुहुन्छ कस्तो किसिमको स्कुलिङ दिनुहुन्छ कस्तो किसिमको वातावरण दिनुहुन्छ बच्चाको चाहिँ भोलिको भविष्य पनि त्यसमा निर्धारण गर्ने गर्छ र त्यो गरिसकेपछि जब तपाईँले एउटा बच्चालाई आफ्नो बच्चालाई स्कुलमा पठाउनुहुन्छ र त्यहाँ चाहिँ स्कुलको चाहिँ स्कुलले चाहिँ भूमिका खेलिदिनुपर्छ र स्कुलबाट भूमिका खेल्नु अभिभावकबाट भूमिका खेल्नु र समग्र चाहिँ देशको चाहिँ शैक्षिक प्रणालीमा चाहिँ जो जो जहाँ चाहिँ जसरी चाहिँ सम्बन्धित हुनुहुन्छ उहाँहरूले पनि यो विषयमा चाहिँ चासोको रूपमा लिनुभयो भने र त्रिपक्षीय चाहिँ एउटा छलफलबाट एउटा कन्क्लुजनमा पुग्न सक्यौँ भने एउटा कुनै पनि विद्यालयको होइन कि समग्र देशको चाहिँ शैक्षिक विकासका लागि चाहिँ एउटा पहलदार हुनसक्छ र समग्र शैक्षिक विकासको चाहिँ प्रगति चाहिँ अगाडि बढ्न सक्छ किनभने हामी आफै नै चाहिँ अहिले के हो भन्दाखेरि हामी आफ्नो भविष्यको चाहिँ विधा त आफै हाम्रो आफ्नो भविष्य हामी आफै बनाउन सक्छौँ भन्ने मानसिकतालाई हामीले अगाडि बढाइदिनुपर्छ हाम्रो विकास हाम्रो चाहिँ शिक्षा भनेको हामी आफूले गर्ने हो अर्कोले गरिने नै होइन भन्ने कुरामा चाहिँ हामी सबैजना त्यो अभिभावक भन्नुहोस् चाहे विद्यालय भन्नुहोस् चाहे चाहिँ त्यो विद्यालयसँग सम्बन्धित निकायहरू भन्नुहोस् यो तिनटै पाटोहरू बिचमा चाहिँ राम्रो चाहिँ कोअर्डिनेसन हुनु चाहिँ नितान्त आवश्यक छ यहाँले यो जुन यो त्रिपक्षीय सम्बन्धको कुरा गर्नुभयो नि हाम्रो मुलुकको सन्दर्भमा यहाँको हिसाबमा नि यो तिनवटा बिन्दुमा सबैभन्दा कमजोर अब यसमा चाहिँ ठ्याक्कै चाहिँ यो पार्ट कमजोर छ यो पार्ट चाहिँ सबल छ भनेर चाहिँ ठ्याक्कै बाइफर्केट गर्न सक्ने अवस्था चाहिँ छैन तर मलाई चाहिँ समग्र रूपमा के लाग्छ भन्दाखेरि यो तिनवटा विषय नै सबल रूपमा प्यारलरले अगाडि बढाउनु पर्छ न एउटा चाहिँ अगाडि गएर अर्को पछाडि भएर चाहिँ समग्र देशको विका के अरे शैक्षिक विकास हुनसक्छ त्यसो भएको हुनाले यो तिनटै बिन्दुहरूले र एकै एउटा प्यारल रूपमा र समग्र कसरी गर्न कसरी चाहिँ एजुकेसनको डिस्कोर्सलाई गरेर कसरी अगाडि बढाउन सक्नु सकिन्छ आजको हाम्रो एजुकेसन कहाँ छ भोलि हामी अबको दस वर्षपछि चाहिँ हाम्रो एजुकेसनको मोडालिटी कहाँ पुऱ्याउने भन्ने विषयमा चाहिँ छलफल गरिनुपर्छ अहिले तपाईँले हेर्नुभयो भने जस्तै अब हाम्रो सरकारी विद्यालयहरूको विडम्बना नै छ अहिले चाहिँ सरकारले चाहिँ एउटा विद्यालय समायोजन कार्यक्रम अगाडि निर्देशिका चाहिँ दुई हजार सत्तरी चाहिँ अगाडि बढाएर होइन विभिन्न सानो थोरै नम्बरमा चाहिँ विद्यार्थीहरू भएको स्कुलहरूलाई गामने र एउटा स्कुल बनाउने चाहिँ अवस्थामा पुगिरहेको छ तर हिजोको अवस्थामा चाहिँ त्यो जुन आवश्यकताले त्यो स्कुलहरू खोल्यो जुन चाहिँ के आवश्यकता चाहिँ त्यहाँ थियो तर आज त्यो आवश्यकता नहुनुको पछाडि के हो भन्दाखेरि समग्र रूपमा हेर्नुहुन्छ भने यहाँ विद्यार्थी अभिभावक र विद्यालय र समग्र चाहिँ शैक्षिक क्षेत्रमा चाहिँ प्रत्यक्ष अथवा परोक्ष रूपमा चाहिँ सम्बन्धित सम्पूर्ण निकायको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका छ यहाँको व्यक्तिगत कुरा केही सोध्नु मिल्छ हजुर तपाईँले पनि त सरकारी विद्यालयबाट नै शिक्षा हासिल गर्नुभएको हो हजुर अनि आज तपाईँ यो सिजी एडुकेसनमा सञ्चालन प्रमुख हुनुहुन्छ यहाँले दु, विषयमा स्नातको गर्नुभएको छ अहिलेसम्म आइपुग्दाखेरि कुनै पनि बिन्दुमा तपाईँलाई सरकारी स्कुलमा शिक्षा लिएर वा बोर्डिङ भनौँ वा निजीमा नगएर कोही पनि अलिकति आफू तल परेको वा कमजोर भएको अनुभव गर्नु परेको छ भने पहिलाको के के छ तर मैले जब चाहिँ राष्ट्रिय राजनीतिको कुरा गर्नुहोस् अथवा सरकारी चाहिँ के अरे ब्युरोक्रेसी सिस्टमको कुरा गर्नुहोस् अथवा चाहिँ राम्रो राम्रो तहका चाहिँ एउटा पोर्टफोलियोमा गएको चाहिँ मान्छेहरूको एउटा फिगर हेर्नुभयो भने जो मान्छेले चाहिँ दस कक्षा पास गर्ने बेलासम्म चाहिँ चप्पल लगाएर हिँडेको थिएन त्यसको उदाहरणको लागि त हामी धेरै टाढा जानुपर्ने आवश्यकै छैन नि त तपाईँले चाहिँ हाम्रो भूतपूर्व प्रधानमन्त्री डाक्टर बाबुराम बाबुराम भट्टराईको कुरा गर्नुहोस् होइन हाम्रो चाहिँ भगवान् कोइरालाको कुरा गर्नुहोस् अथवा अरू चाहिँ समग्र व्यक्तिहरूको बारेमा कुरा गर्नुभयो भने उहाँहरू चाहिँ एउटा सरकारी विद्यालयबाट नै पढेर हुन् र त्यसले चाहिँ एउटा प्रष्ट रूपमा के कुरा प्रमाणित गर्छ भन्दाखेरि सरकारी विद्यालयहरूमा पढ्दैमा सानो हुने आफ्नो क पोर्टफोलियो कम हुने र चाहिँ प्राइभेट विद्या विद्यालयहरूमा पढ्दैमा चाहिँ ठुलो हुने पोर्टफोलियो चाहिँ बड़ी हुने राम्रो बोल्न सकिने अथवा चाहिँ इन्टोलेक्चुअल हुने बाहिर जान पाउने भन्ने चाहिँ त्यस्तो छेकबार चाहिँ हुँदैन त्यो त सबै तपाईँको चाहिँ मानसिक सोचाइको कुरा हो तपाईँले आफूले कसरी चाहिँ आफूलाई ड्राइभ गर्नुहुन्छ भन्ने कुरामा चाहिँ भर पर्छ तर मलाई आफ्नो व्यक्तिगत रूपमा भन्दाखेरि त्यो हुनाले मैले सरकारी पढ्नाले म पछि भन्ने त्यस्तो आत्मग्लानी चाहिँ केही थिएन किनभने मेरो वातावरण जस्तो थियो मैले त्यो किसिमको शिक्षा पाएँ र म यहाँ आएँ तर त्यो त्यो तु स्कुलले त्यो त्यो तु स्कुलले नै मलाई चाहिँ यहाँसम्म ल्याएको हो र त्यो स्कुलले नै मेरो आफ्नो भविष्य चाहिँ मेरो विधाता चाहिँ त्यो स्कुल हो भन्ने चाहिँ मलाई लाग्छ यसमा त्यसो भए हामी यो भनेर आजको यो कुराकानीलाई सघाउन सक्छौँ कि शिक्षा र पैसा साँच्चै भन्ने हो भने जोडेको चाहिँ छैन हामी जोडिरहेका छौँ त्यसलाई हामीले चाहिँ के गरिरहेका छौँ भन्दाखेरि अहिले समग्र हाम्रो सोचाइ केही भ के भइरहेछ भने सरकारी विद्यालयहरूमा पढाइ राम्रो हुँदैन भनेर हामीले एउटा प्रिसपोजिसन गरिरहेका छौँ कि हजुर र यसलाई कसरी हटाउने प्रि जुन हाम्रो चाहिँ त्यहाँ यथार्थ त साँच्चै हामीले सोचेको कुरा र यथार्थ त धेरै फरक छ र हामी त्यो यथार्थतामा चाहिँ नडुब्लिकन त्यो यथार्थलाई चाहिँ के हो भन्ने कुरामा चाहिँ हामी नगरी नगरिकन हामी अगा त्यसै हावाको तालमा अगाडि बढिरहेका छौँ तर अहिले कैयौँ चाहिँ सरकारी विद्यालयहरू छन् नि त जसले चाहिँ उत्कृष्ट रिजल्टहरू ल्याएका छन् उत्कृष्ट प्रदर्शनहरू गएका छन् र तिनै सरकारी विद्यालयबाट चाहिँ उत्पादन भएका चाहिँ विद्यार्थीहरूले एउटा उत्कृष्ट स्थान चाहिँ हासिल गरिरहेका छन् तपाईँ अन्तर्राष्ट्रिय स्तरमा हेर्नुहोस् अथवा राष्ट्रिय स्तरमा हेर्नुहोस् अथवा विभिन्न चाहिँ पद एउटा पदहरूमा हेर्नुभयो भने उहाँहरू चाहिँ त्यो अवस्थामा पुग्नु भएको छ तर पैसाले मात्रै एजुकेसन राम्रो हुन्छ भन्ने कुरामा कुराकानी गर्ौधरी ग्रुप एजुकेसन सिस्टममा सञ्चालन प्रमुखका रूपमा कार्यरत राजेश शर्मासँग उहाँसँग आज हामीले हाम्रो शिक्षा प्रणालीमा सुधार कहाँबाट र कसरी भन्ने बारेमा कुराकानी गर्यौँ अब यसपछि यो साताको प्रश्न फेरि एकपटक व्यक्ति वा संस्था जो कोही आर्थिक गतिविधिमा संलग्न हुन्छन् उनीहरूले आफूलाई मा दर्ता गर्नुपर्छ भन्न सक्नुहुन्छ यो पिएएन को विस्तारित रूप के हो आफ्नो जवाफ rsbranch.gmail.com मा इमेल गरेर वा फेसबुकको सेवामा रोटरी ओपन ग्रुपमा पोस्ट गरेर दिन सक्नुहुन्छ वा पचपन्न पैँतालिस फोन गरेर पनि जवाफ टिपाउन सक्नुहुन्छ योसँगै आजलाई अघि बढौँको अन्त्यमा हामी आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौँ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढाउँको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फोर वर्ड स्ल्यास क्यापिटल एजिआई क्यापिटल बिएडिएचएनमा सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ